नमस्कार म हार्दिक स्वागत विभाजन कार्यक्रम अर्पण समर्पणको प्रतीक्षा गरेर बस्नुहुने सम्पूर्ण सम्पूर्ण श्रोता वित्रहरूमा हृदय कुके स्वागे स्वागत भएको छ प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँचमैमा अर्पणममा लगन गरेर सुनिरहनु भएको छ तीन बजीसम्मको यो बीमा रहनेछौँ र आजको श्रृङ्खलामा विभिन्न सुन्द्र लोकधुरी आवाजहरू जुन पछिल्लो समयमा बजारमा आएका छन् तिनै नयाँ नयाँ लोकधरी आवाजहरू तपाईँको मासाउनेछौँ र तिनै आवाजलाई तपाईँले आफ्नो साथीसँग इष्टमेत्र घर परिवार आफन्त जनप्रति समर्पण गर्न चाहनुहुन्छ भने तपाईँ कार्यक्रममा आउन चाहनुहुन्छ र जसको लागि तपाईँले डाइल गर्नुपर्ने हुन्छ स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ फटाफट डाइल गरिहाल्नुहोला आजको श्रृङ्खलामा छौँ तिन बजीसम्मको बिचमा रहनु को लागि प्रविधि कक्षीबाट मित्र राज अनि आवाजबाट अर्पण समर्पणको सहयात्री म सूर्य रहिरहेको छु सँगै तपाईँले सुनेर साथ दिनुहुनेछ सु। त्यसो त स्टुडियोको टेलिफोन नम्बर शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छपन्न पाँच त्रिसठी यो बाटो हुँदै तपाईँ आउनुहोला र तपाईँ आउँदै गर्नुहोला भन्न चाहन्छु हामीलाई कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु एउटा पछिल्लो समयमा बजारमा आएको आवाज पनि हो जुन आवाजलाई उपमा डिजिटलले बजारमा लिएर आएको आवाज हो ओपोमा डिजिटलबाट आल्बमहरू बजारमा आउने क्रममा दोस्रो कि सं्रह पनि हो राम छेत्री अनि राधि कामालको आवाजमा सुझिएका आवाज हो लै शब्द सृजना हो कृष्ण अखेली अनि प्रहलाद सुविदी र मदन छेत्रीको जुन आवाजलाई उपमाले बजारमा लिएर आएको आवाज हो यति बेला तपाईँको लागि कार्यक्रममा पहिलो आवाज सँगसँगै आवाज हामी आउँछौँ यति बेला भने तपाईँको लागि कस्तो कस्तो भएको छ सबलाई आउने वैंश मलाई पनि आएको छ तिम्रै माया लागेको छ देख्दाखेरि तिम्रोमा गुलाबाको फुला देख्दाखेरि तिम्रो गुलाबाको फुल उठ्न थाल्यो मेरो मनमा बिरातीको मुला उठ्न थाल्यो मेरो मनमा बिरातीको मुला कस्तो कस्तो भएको छ सबलाई आउने बैसाम मलाई पनि तिम्रै <णत्ततत> माया लाग सबलाई आउने बैसा मलाई पनि आएको छ तिम्रै माया लाग सबलाई आउने बैसा मलाई छोड्यो सानो मलाई कसैसँगै लाउन छोड्यो सानो मलाई कसैसँग होइन <laughs> <laughs> मैले हाँटेको मेरी भन ती मि तिम्रै भन्छु म पनि पुग्छ मैले आँटेको मेरी भन ती तिम्रै भन्छु म पनि पुग्छ मैले हजुर मित्र सत्य बोल्छु म आज पहिलो नम्बर तिमी त्यस पछाडि चढेपछि दिना धेरै जवानी खोरङ्ग लाउन छोडे सानो मलाई छैन मैले ढाँटेको मेरी बन तिमी तिम्रै बन्छु म पनि मनले आँटेको याम छेत्री अनि राधि कामालको आवाजमा सजिलो यो रोइला आवाज तपाईँको लागि हामी बिर्साइसकेका छौँ लाइ सृजना हो कृष्ण अखिलको शब्द सृजना हो कृष्ण अखिली अनि प्रहलाद वेदिक र मदन छेत्रीको जुन आवाजलाई ओपमा डिजिटल्ली बजारमा लिइरहेका आवाज हो जुन आवाज हामी भर्खर मात्र बजाइरहेका छौँ यो कार्यक्रममा र पहिलोपटक पनि बज्दैछौँ जानकारी गराउन चाहन्छौँ आजको शृङ्खलामा तिनै नयाँ नयाँ आवाजहरू गुन्जाउनेछौँ र तिनीहरू आवाजलाई तपाईँले पनि आफ्नो घर परिवार आफन्त जन इष्ट मित्र साथी सङ्गीतप्रति समर्पण गर्न चाहनुहुन्छ भने तपाईँ आउन सक्नुहुनेछ कार्यक्रममा स्टुडियोको टेली फोन छ आजको कार्यक्रमलाई प्रायोजन गरेको हो मनकामना सुनसाधी पसलले जुन वीरेन्द्रनगर तिन खुर्खु बजारमा अवस्थित छ पच्चिस वर्षदेखि तपाईँको सेवामा रह स्वदेशी तथा विदेशी कारिगरबाट उत्कृष्ट नयाँ नयाँ घर गहना बनाउनु परेमा रोजाइ अनुसारको गर गहना यहाँलाई आवश्यक परेको छ पुराना गरहनासँग नयाँ गहना चाट्नु परेमा सँगै राशिअनुसारका पत्थरहरू यहाँलाई आवश्यक परेको छ भने तपाईँलाई सम्झनै पर्ने ठाउँ हो मनोकामना सुनसादी पसल जसका प्रोभाइडरहरू हुनुहुन्छ निलकुमार लामिसानी र शोभा लामिसानी अन्य जानकारी तपाईँ आफै पनि लिन चाहनुहुन्छ भने सम्पर्क फोन नम्बर सुन्ना पाँच त्रियासी दुई सय नब्बे र अन्ठानब्बे चार पचास अडचालिस नौ सय छत्तिसमा तपाईँले फोन गरेर अन्य जानकारी लिन सक्नुहुनेछ अहिले बेला कार्यक्रम अर्पण समर्पणको व्यवसायमा कोही मित्र टेलिफोन लाइनमा आइसक्नु भएको छ भनेर इसारा मिल्दैछ को हुनुहुन्छ मिल उहाँलाई स्वागत गर्छु हजुर नमस्ते हेलो हजुर नमस्ते <laughs> कोही साथी हुनुहुन्थ्यो र कुराकानी हुन सकेको छैन सम्पर्क बेसित भइसकेको छ भनेर इसारा मिल्दैछ क्यारे डायल गर्नुहोला पुनः प्रयास गर्नुहोला सुन्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको यो बाटो हुँदै तपाईँ आउन सक्नुहुनेछ आजको श्रृङ्खलामा छौँ र केही नयाँ नयाँ लोकधरी आवाजहरू बिर्साउनेछौँ तिन बजीसम्मको बिचमा रहने क्रममा प्रविधि कक्षीको बाटो हुँदै मित्र राज अनि आवाजबाट अर्पण समर्पणको सहयात्री मसुरी आठ काल रहिरहेको छु सके तपाईँको साथ पनि मिल्ने नै छ टेलिफोन लाइनमा कोही मित्र आइसकेको यति बेला मैले उहाँलाई भित्र आउने तर्खर पनि गरिरहेको छु कार्यक्रम अर्पण र समर्पणको व्यवसायमा यति बेलाको क्रममा को हुनु स्वागत गर्न चाहन्छु हजुर नमस्ते हेलो हजुर कहाँबाट कसको आवाज होला ताँडीबाट प्रसुना पौडेल कार्यक्रम सकिए पछाडि हामी एउटा कस कसलाई समर्पण गर्नुहुन्छ सम्पा प्रतीक्षाको लागि अनि साथीहरूमा बिना अनि सङ्गीता सरिता सन्ध्या शैला छ अनि आशा अनि र अलिक प्रेन्ट थापा अनि विनिता थापाको लागि र लागि श्रृंखलामा आजको कार्यक्रमलाई प्रायोजन गरेको हो मनखामाना सुन चाँदी पसलले वेरनगर खुर्खुमा बस्दैछु जहाँ सुनचाँदी पनि एकदमै विश्वासिलो कारोबारको लागि तपाईँले सम्झनै पर्ने ठाउँ हो संगीत प्रणाली बाजारमा आएको आवाज हो हिमाल आचार अनि पूर्णकला विशीको समुद्र स्वर हो भने शब्द सृजना हो हिमाल आचार्य र करिश्मा फुडेलको जुन आवाज बिसौने संगीत बाह्र पछिल्लो समयमा बजारमा आएको छ दुखी जिन्दगी जिउनी भयो बाधा तिम्रो साथमा सुख छ त मेरो साथमा दुख छ मल्छ भने सुख दुःख समेटिएको छ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा कार्यक्रममा दोस्रो लोक धेरै आवाज सँगसँगै तपाईँकोमाझमा बिर्साउँछौ आवाज पछि छोटो व्यापारिक विश्राम तर्फ लाग्छौ र विश्राम पछिको छेडमा तपाईँमा आज उपस्थित हुने नै छौँ अहिले तपाईँको लागि दुखी यो जिन्दगी जिउनी भयो आधा तिम्रो साथमा सुख छ त मेरो साथमा दुख छ मल छ भने सुख दुःख खुसी सीमा पारी चौतारी दुखी यो जिन्दगी चिउनै भयो बाबा तिम्रो साथमा सुख छ त मेरो साथामा दुःख मिल्छ भने सुख दुःख पा दुखियो तिम्रो साथमा सुख छ त मेरो साथमा दुखा मिल्छ भने सुख दुखा पारौँ आधा आधा मिल्छ भने सुख पुना के मैले चिता बुझाउँथे त्यसैमा दुखी यो जिन्दगी जिउ नै भयो बाबा तिम्रो साथमा सुख छ त मेरो साथमा दु मिल्छ भने सुख दुःख पाइ के सैमा ढाकाको चौबन्दी ल्याइदिउँला मलाई चाहिँदैन मखमली पछ्यौरी ल्याइदिउँला त्यो पनि चाहिँदैन होना के चाहिए तो जे लिया चाहिए मैं तीरेंद्रनगर तीन खुरखुरी बजार में मनकामना मनोकामना सुनसादी पसल को राम्रा गर्गना चाहिए ए ते पच्चीस वर्ष देखि तपेवा रही स्वदेशी तथा विदेशी कारीगर द्वारा तैयार गरिने अनुसार को गगहना बनाने पारे में पुरानो करगहना साफवेयर तथा खरीद बिक्री करेमा राशि अनुसार को पत्थर को व्यवस्था पूर्वी चितोन की चीर भर पर भर सुन सादी पसल मनोकाम सुन सादी पसल खुर बजार छाने छाने फोन जनेट्लू डब्लू डट रेडियो लोकप्रिय आवाज समय में बजार में आया उन्हें नया नया आवाजहरूलाई तपाईँको माझमा प्रस्तुत गरिरहेका छौँ र तिनी आवाज आफ्नो आफन्त जनता साथी सँगै घर परिवार खुला र प्रियजन प्रतिबर आजको कार्यक्रमलाई प्रायोजन गरेको हो मन पसलले जुन वीरेन्द्रनगर तिन खुरकुरी बजारमा अवस्थित छ पच्चिस वर्षदेखि तपाईँको सेवामा रहे सबैको एकमात्र विश्वासिलो पसल मन खमा पसल जहाँ पुराना गरा गहना साट्नुका साथै रोजा अनुसारको गगहना पनाउनु परेमा रासी राशिअनुसारका पत्रहरू यहाँ आवश्यक परेको छ भने तपाईँले सम्झिनु पर्ने ठाउँ मनोकामना सुनसादेव पसल जसका प्रोभाइडरहरू हुनुहुन्छ निलकुमार लामिसानी र सुभा लामिसानी अन्य जानकारी तपाईँ आफै लिन चाहनुहुन्छ भने सम्पर्क फोन नम्बर शून्य अनि मोबाइल नम्बर अन्ठानब्बे चार फोन गरेर अन्य जानकारी लिन सक्नुहुनेछ कार्यक्रम अर्पणसम्म कोही मित्र टेलिफोन लाइनमा हुनुहुन्छ भनेर सङ्केत मिल्दैछ को हुनु स्वागत गर्छु क्रमा हजुर नमस्ते नमस्ते कहाँबाट हुनुहुन्छ यतिकै व्यवसाय गर्नु आउँछ यहाँको पर्वत घर चाहिँ कता आज़े? पर्वत घर कता भन्नुभयो हजुर पर्वत यहाँको घर भन्नु भएन पर्वत कुन ठाउँमा पर्वतको कुसमा कति भयो यतातिर आउनु भएको छ ठिक जी अनिलजी खाजा खाएर हामीलाई सम्झिनु भयो अथवा भएको छैन खाजा भएन दाजु तपाईँको भयो अरू पनि भएको छैन कार्यक्रममा सकिए पछाडि खाने विचारमा सँगै खाने हो हुन्छ ल ठिक छ अनिलजी कार्यक्रममा आउनु भएको छ हामी अन्तिम एउटा आवाज बजाएर छाड्नेछौँ सा, कस कसोलाई समर्पण गर्नुहोस् तपाईँको लागि धन्यवादको लागि रुनेर बस्नुभएको सम्पूर्णको लागि मेरो घर परिवारको लागि अनि मेरो दाई अमृत रुमालको लागि मम्मी माया रुमालको बाबालाई अनि विशेष गरेर मेरो कालीलाई हजुर अनिलजी अनि अनिल भनेर चाहिँ नचिनेको लागि पनि सहभागिताको लागि धन्यवाद फेरि फेरि पनि सम्झिँदै गर्नुहोला अहिलेलाई सुट्यौँ है नमस्ते अनिल रिमालको सहभागिता नेपालीबाट मिलेको हो कार्यक्रम अर्पण समर्डको व्यवसायीमा छौँ अन्त्यन्ततर्फ पनि छौँ एकजना साथीसँग मात्र हामी कुराकानी गर्छौँ त्यस पछाडि हामी कार्यक्रमबाट छुटिनुपर्ने रिबिलाको लागि आजको लागि अन्तिम भाग्यमानी श्रोताको हुनुहुन्छ मैले उहाँलाई बोलाइहाल्छु हजुर नमस्ते हेलो हजुर okay. नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ अभाव भएको छैन खाने अब खाने कार्यक्रम सघाए पछाडि सुँगै खाने त्यसो भए रिना अन्तै अन्त्यौ अन्त कुराकानी गर्नुहुन्छ कुराकानी गरेर एउटा हो? अब भने टेलिफोन लाइनमा कष्ट नगर्नुहोला अब भने हामी कार्यक्रमबाट छुटेर जानुपर्ने बेला भइसकेको छ कार्यक्रम सुन्नुभयो हामीलाई प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सोधैका लागि रेडियो अर्पण सँगै त र साथीहरू प्रशना पौडेल अनिल रिमा रिना थापालाई धेरै धन्यवाद अनि धन्यवाद आजको कार्यक्रम प्रायोजन गरेर साथ दिन हुने जुन एउटा पच्चिस वर्षदेखि तपाईँको सेवामा रही सबैको मन जित्न सफल स्वदेशी तथा विदेशी कार्यक्रमबाट सुन आजको कार्यक्रम प्रायोजन गरेर प्रोपाइटरद्वय निर लामि लामि यदिका जलसम्म प्रविधि कक्षबाट सघाउने मित्र राजलाई पनि र अन्तिमा मर्दैन माया झुनी जुनीसम्म विनोद बाजुवारी अनि स्मृति साईको आवाजमा सुझिएको आवाज हो लैसब्द सृजना हो किरण फोनको यही आवाज तपाईँको लागि सार्दै अर्पण समर्पणको व्यवसायबाट सूर्य ढकाल विदा खी रही है रेडियो अर्पण एक से चार थोपलो